नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोर्पणसँगै इन्टरनेट अनलाइन संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज कनाल अब खबर विस्तारमा आज विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ दिवसका अवसरमा नेपाल पत्रकार महासंघले संविधान सभाको चुनाव मार्फत लोकतान्त्रिक संविधान स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान भन्ने मूल नाराका साथ देशभरि विभिन्न कार्यक्रम गर्दैछ हरेक वर्ष मे तीन तारीकमा विगतको समीक्षा र भावी योजनाका साथ संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ नेपाल पत्रकार महासंघको अनुगमन इकाइको विवरण अनुसार यो वर्ष मात्र प्रेस स्वतन्त्रता उल्लंघनका दुई सय अठाइसवटा घटना भएका छन् दिवसका अवसरमा सन्देश सार्वजनिक गर्दै महासंघ कि कार्यवाहका अध्यक्ष यशोदा तिमल सिन्हाले थुप्रै प्रतिकूलतासँग जुधेर व्यावसायिक का काममा जुट्ने सबैलाई बधाई र शुभकामना दिनुभएको छ यसैबीच महासंघको केन्द्रीय समितिले आज दिउँसो एक बजे श्रमजीवी पत्रकारको अवस्था अभिव्यक्ति स्वतन्त्रता र सुरक्षा विषयमा अन्तर्क्रिय कार्यक्रम गर्दैछ यता विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ चितवनशाका नारायणगढ नारायणगढ को, को लाइन्स चोक, चोक को फेरी सहीद चोक पुलचोक लाइन्स चोक में फर्क टुंगी थी पर्भात फेरी में चितवन का विभिन्न संचार मध्यम आबद्ध पत्रकार सहभागिता नेकपा माओवादी लगायत आन्दोलनरत दलहरूले अब गर्ने भनेको संविधान सभाको चुनावको विरोध गर्दै आज बिहान नौ बजेदेखि एघार बजीसम्म चक्काजाम गरेका छन् आन्दोलनरत दलहरूले बिहान दुई घण्टा काठमाण्डुको कान्तिपथमा चक्काजाम गरेका हुन् उनीहरूले चक्काजामसँगै निर्वाचन आएको कार्यलेदर्शन समेत गरेका छन् नेपाल विद्युत प्राधिकरणले अर्को हप्तादेखि सातामा दुई घण्टा लोडसेडिङ घटाउने भएको छ वर्षा का कारण नदी में पानी के मात्रा बढ़ा विद्युत उत्पादन बढ़े प्राधिकरण को, को भनाई प्राधिकरण स्रोतका अनुसार अर्को हप्तादेखि दैनिक आठ घण्टा मात्र लोडसेडिङ हुने गरी नयाँ तालिका सार्वजनिक हुनेछ अहिले दैनिक 10 घन्टा लोडसेडिङ हुँदै आएको छ अहिले देशभर एक हजार मेगावाट भए पनि 580 सय मेगावाट मात्र विद्युत आपूर्ति भइरहेको छ नेपालले भारतबाट एक मेगावाट विद्युत किनिरहेको छ देशमा तत्कालीन नयाँ जलविद्युत आयोजनाहरू बनिहाल्ने अवस्था नभएकाले सुक्खायाममा अझै कम्तीमा पाँच वर्षसम्म नेपालले लोडसेडिङ भोग्नुपर्नेछ सरकारले आउँदो असार एक गतदेखि खाना पकाउने ग्यासको दुई थरी सिलिण्डर लागू गर्ने भएको छ असार एक गतदेखि घराशी परियोजनका लागि रातो र व्यावसायिक परिजनका लागि निलो रंगका सिलिण्डर प्रयोगमा ल्याइने नेपाल अयल निगमले जनाएको छ यसअघि फागुनदेखि दुई थरी ग्यासको व्यवस्था लागू गर्ने भने पनि व्यवसायसँग कुरा नमिलेपछि रोकिएको थियो तर अहिले आपूर्ति मन्त्रालय लगायत सरकारवाला सबै सक्रिय भएकाले दुई थरी ग्यास सिलिण्डर लागू गर्ने तयारी गरेको अय निगमका प्रवक्ता शिव नवलप्रासीको प्रगति नगरमा गैराती भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लुपन्द्रप नौ सय पन्ध्र नम्बरको मोटरसाइकल र ना दुई चढसठी पैँतिस नम्बरको पिकअप आप भ्यान आपसमा ठक्कर खाँदा मोटरसाइकल पछाडि बस्ने स्याङजा रुपसिङ डाँडाका अर्जुन न्यौपानीको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरीकारले कावासुतिले जनाएको छ मोटरसाइकल चालक रूपन्देही दुध्राक्ष नबस्ने विजय भण्डारीको उपचारका क्रममा एलाबिट्रमा अस्पताल भरतपुरमा मृत्यु भएको भ्यान र चालक प्रहरी नियन्त्रणमा छन् अप्रिल महिना इराकको पछिल्लो पाँच वर्ष तकै घातक महिना भएको राष्ट्रसंघले जनाएको छ यो अवधिमा हिंसात्मक घटनामा ज्यान गुमाउने मध्ये धेरैजसो सर्वसाधारण इराकका लागि राष्ट्रसंघीय सहायता मिशनका अनुसार गएको महिना आतंकवादी आक्रमण लगायत हिंसात्मक घटनामा पाँच सय पञ्चानब्बे जना सर्वसाधारण सहित सात सय बाह्र जनाको ज्यान गएको छ एक जना घाइते भएका छन् यो सन् दुई हजार आठको जुन यता एक, एक महिनामा भएको मृत्युका घटना सबैभन्दा धेरै हो उत्तर इराकमा सरकार विरूद्ध प्रदर्शनकारीको शिविरमा सेनाले छापा मारेता हिंसात्मक घटना में वृद्धि मिशन को भनाई आइसिसी विश्व क्रिकेट लिग डिभिजन मा गैराती नेपालले ओमानलाई 28 रनले हराएको छ यससँगै डिभिजन दुईमा उक्लने सम्भावना कायमै छ भने शीर्ष दुईमा नपरे डिभिजन थ्रीमा रहने सम्भावना बलियो भएको छ नेपालले आज इटलीलाई ठूलो अन्तरले पराजित गरेर अमेरिका बर्मुडासँग पराजित भए नेपालको शीर्ष दुईमा पर्ने सम्भावना रहनेछ यसैबीच एसिसी अन्डर नाइनटिन एलिट कप क्रिकेट आजदेखि शुरू भएको छ मलेसियाको किनरा मैदानमा जारी पहिलो नेपालले कुबेत विरुद्ध ब्याटिङ गरिएको छ ताजा अवस्थामा उसले 42.1 दशमलव एक ओभर खेल्दै नौ विकेटको नोक्सानीमा एक सय एकानब्बे रन जोडेको छ उता इण्डियन प्रिमियर लिग क्रिकेट मा आज एकमात्र खेल हुने भएको छ बेलुका सभा आठ बजेपछि इडन गार्डन कोलकतामा हुने खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिन्नेछन् अहिलेसम्म नौ खेल खेलेको राजस्थान छ खेलमा जित हात पार्दै बाह्र अङ्कका साथ तेस्रो स्थानमा छ भने राजस्थानभन्दा एक खेल बढी खेलेको कोलकताले तीनवटा खेलमा मात्र जित हात पार्दै सातौं स्थानमा छ आज खेल जिते राजस्थान दोस्रो स्थानमा उक्लनेछ भने कोलकाताले जिते कुनै परिवर्तन हुनेछैन यसअघि गैराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पुणे वारियर्सलाई सत्र रनले पराजित गरेको थियो बिहान एघार बजेको अर्पण खबर यति नै ध्रुवराज्यु नमस्कार